स्वागत गर्न चाहन्छु पाँच मेघर्समा अर्पण समर्पणको अर्को एउटा बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति राज अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँले यति रेडियो अर्पण एक सय चार थप्लु पाँच साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी हरेक दिन आउँछौँ बजेको अर्पण समाचार लगत्तै आउँछौँ र करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ राजाको अर्पण समर्पणको यो डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकले सहकार्य गरेको छ यदि तपाईँलाई चाहिँ विभिन्न ब्रान्डका ओरिजिनल मोबाइलका सेटहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुपर्छ डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकलाई त्यस्तै गरी एनसिएल लगायतको सिम कार्ड रिचार्ज कार्डहरू त्यो पनि तपाईँलाई होलसेल मूल्यमा खरिद गर्नु चाहनुहुन्छ तपाईँले भनेदेखि तपाईँले सम्झिनुहोला त्यस्तै गरी मोबाइल सेट बिग्रिएको छ भने विश्वासील तरिकाले मर्मत गर्न चाहनुहुन्छ भने पनि तपाईँले सम्झिनुपर्छ डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकलाई जुन खैरहने चाँड पोर्सामा रहेको छ मगनिचोकमा छ प्रोभाइडर हुनुहुन्छ के प्रसाद लम्साल फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी सात सय छयासी रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार पचास सतासी एक बाइस रहेको छ र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु नमस्कार नमस्कार! कहाँबाट बोल्दै हुनुहुन्छ कार्यक्रम सक्ने अनि ठिकै छ हामीले पनि त्यस्तै प्लानिङ गरिरहेको थियौँ कार्यक्रम सके पछाडि खानु पर्ला भनेर तपाईँहरूले पनि त्यस्तै गर्नु भएको रहेछ है अनि के छ शक्तिखोरतिरको नयाँ नबर पानी कतिको पर्या छ कि एकदम जलमग्न भएको छ हो जलमग्न भइहालेको छैन तर पानी रोकिएको चाहिँ छैन है अनि आज अर्पण समर्पण मार्फत हाम्रो निलमजीले सम्झिने कागजलाई पनि अनि निरु तामाङ निशा तामाङ कल्पना तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ राधा कुवर शारदा खनाल उमा बानिया गोमा मगर ज्योति मगर सानु गुरुङ नम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता नेउपानी, अञ्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुमे सुवेदी रुचि तामाङ सलिना अनि पवनजाङ भण्डारी भरत साई मनोज भुजेल घमण्ड राणामगर दिपक आचार्य धर्म बस्ने सुदम तामाङ विपेन्द्र खड्का राजेन्द्र खड्का जनस्था पूर्ण थामा पृथ्वी डुन्द्राकोटी माधव सुदेती शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार पोखेल धन विकास कार्की बसन्त ट्डन खेमचारू अनि बकुला शक्तिरबाट आउनु भएको थियो अर्पण समर्पणको यो श्रृंखलामा तपाईँ पनि आउनु चाहनुहुन्छ पहिलो पटक श्रृङ्खला सुन्नु भएको छ भने हामी विशेष गरी कार्यक्रममा रहेर तपाईँको सन्देश तपाईँको सम्झना तपाईँकै साथी सँगै आफन्त सम्म पुर्याउँछौ यदि तपाईँ पनि आउन चाहनुहुन्छ आफन्तहरूलाई सम्झिन मन लागेको छ भनेदेखि दुईवटा बाटो पनि तपाईँको लागि छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस कोही साथी हुनुहुन्छ सा। नमस्कार हजुर हजुर नमस्कार अह कोही साथी हुनुहुन्थ्यो उहाँसँग चाहिँ कुराकानी गर्न हामीले अलिकति सकेनौँ भन्नुपर्छ आजको अर्पण समर्पणको यो श्रृङ्खलामा मैले तपाईँको लागि नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँको मनलाई सुने खालका गीत सङ्गीतहरू आजको यो व्यवसायमा लिएर आएको छु र यति बेला तपाईँको लागि राख्न चाहन्छु नयाँ गीत भन्नुपर्छ केही समय अगाडि मात्र बजारमा आएको हो चर्चामा रहने क्रममा छ यो राख्छु तपाईँको लागि सँगै जिउने चाहना मधुरै छ सानो ay YAC मा। लोक दोहरी जेनेटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को पनी शून्य पाँच त्रियासी छ सय पैतिस अन्ठानब्बे शून्य अडसठी सतहत्तर फर एकांश कता इडिस हातमा कलम र कावि पनि बोक्या का, ए, का अंकल जमा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्गा प्लाजाको तेर्स्रो त नेपाल सरकारबाट मान्यता प्राप्त गोलकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 प्रभु भई गर बुडा भरी ती माया मङलसूत्री त हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च पसल पुरानो पुरानों सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्स जानकारी सेनेटरी एवं बाथरूम फिटिंग का सामान को हजार हमी कहाक्ष प्लम्बर टॉयल्सरी कामे रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य पाइस हमी कहा कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपलब रहो जानकारी कराइ सम्पर्क <णस्यार> मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक सौराइटर लीलानाथ मैनालीनाली मोबाइल अन्ठानब्बे पाँच पचास दुई सय अडतिस अन्ठानब्बे चार पचास त्रिचालिस शून्य एघार अन्ठानब्बे चार पचास बयानब्बे शून्य उनासै <णस्यार> पुनश हिन्द धाराको आधिकारिक विक्रेता छबी सनी घर कोचर सामान सामन सस्तो आनी, नाम अमा सस्तु फर्नीचर दंग भात हजुर हेरी हेरी अफनो घर, आमा बुआ दिदी बहिनी, लौ हई दाजू भाई झनु सही टाढी चुख हो सस्तो फर्निचरलाई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 यतातिर छोरी छोडी नजानु यतातिर छोरी छोरी नजानु घरखोराको फेसानको पाइन्छ लुगा जुत्ता मनका मना मनका मन फ्यान्सी एक हजारमा हाई स्कुल र बजारमा मनका मना फ्यान्सी एक हजारमा हाई स्कुल र बजारमा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 ना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजार हुनका फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजार ठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्व पट्टी खुलेको आर आर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टी काथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोप्राइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस घर बनाउन लागेको अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञान बिजुली पसल छ नि त्यही जानु न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 पेट्रोल टेक्नोलोजी जस्ता सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनाठी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 एक किसिमको व्यवसायिक मिश्रमा पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच राज्यको अर्पण समर्पणको यो श्रृङ्खलासँग डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकले सहकार्य गरेको छ यदि तपाईँलाई विभिन्न ब्रान्डका ओरिजिनल मोबाइलका सेटहरू चाहिएको छ भनेदेखि त्यस्तै गरी एनसिएल लगायतका सिम कार्ड रिचार्ज कार्डहरू त्यो पनि फुलसल मूल्यमा तपाईँ खरिद गर्न चाहनुहुन्छ भने तपाईँहरूले सम्झिनुपर्छ डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकलाई मोबाइल सेटहरू बिग्रिएको छ हैरान हुनुभएको छ बिग्रिएर विश्वासिलो तरिकाले मर्मत गर्ने ठाउँहरू भेट्नु भएको छैन भनेदेखि चाहिँ तपाईँहरूले सम्झिनै पर्छ डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकलाई जुन खैरहने चाड पोर्सामाहरू भएको छ मगने जोगमा छ फोन नम्बर शून्य बे चार पचास सतासी एक बाइस रहेको छ र रहे यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा कोही सा। साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु साथी जानु र मैले नमस्कार भन्नु एकैचोटि भएकै जस्तो लागिरहेको कोही साथी फेरि हजुर सरोज लामा जुटपानीबाट अनि जी दिदी। दिदी, आ, खाजा. खान सम्झिने तामाङ स्वामीलाई आले र भोलि सलिना बास्टोलाजी पोखरा जाँदै हुनुहुन्छ सरोजी हुनुहुन्थ्यो यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि फेरि पनि अर्को एउटा निकै नै मिठो भाका राख्न चाहन्छु खमन अधिकारी र वसन्ती थापा मगरको आवाज रहेको भाका हो बसेर खुशी मनले मन्दिरमा बसेर मेरै नाममा मगरमा बुझै छौ कि छैनौ तिमी नै हौ यो मेरो जिन्दागी चलाउने यति कुराकालीले बुझै छौ कि छैनौ मेरैलाई बसेर खुशी मनले मन्दिर मन्दिरमा बसेर मेरै नाममा भगबाट बुझे छौ कि छैनौ तिमीलाई हौ यो मेरो जिन्दा जिन्दागी चलाउने यति कुराकालीले बुझै छौ कि छैनौ Could I call it a language, hey, it's a big time. यो से श्री श्री छैन तिमी बिना यो धुदैन ना। मेरै नाममा भर पुजे छौ कि छैन तिमी नै हौ यो मेरो यति कुराकाले बुझै छ कि छैनौ तिमी नै हौ यो मेरो जिन्दगी चलाउने यति कुराकालीले बुझै छवि छैनौँ चलाउने यति कुरा कालोले बुझ्या छौ कि छैनौ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ र अर्पण समर्पणको आजको यो श्रृङ्खलामा मैले यिनै चर्चित अलग भाकाहरू लागि प्रस्तुत गरिराखेको छु डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिकले आजको कार्यक्रम छ यसको बारेमा पनि मैले तपाईँलाई जानकारी गरेर राखेको छु र यति बेला पनि कोही साथी आइसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खलामा आफ्ना आफन्तसम्म सम्झना पुर्याउनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार फोनलाइनमा समस्या अझै पनि जारी छ जे होस् तपाईँसँग कुराकानी गर्नको लागि तपाईँको सम्झना आफन्तसम्म पुर्याउनको लागि हामी हरेक दिन आउँछौँ र यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो भनेर राजले इसारा गर्नु भएको छ तर उहाँसँग मेरो कुराकानी चाहिँ हुन सकेन तुल्लै छ शून्य छपन्न पाँच सय बत्तीस र शून्य छपन्न पाँच सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के कति आनन्द छ नि पानी परिहाल्छ बाहिर आनन्दले भित्र बस्न पाइहाल्छ है काम पनि खासै अहिले चाहिँ छैन अनि खाजा भइसक्यो कि भएको छैन आउला भनेको भइसक्यो रहेछ मेरो त भएको छैन ल त्यसो भए म पनि आइदिन्छु तपाईँले अर्कोबाट खाइदिनुहुन्छ भने म पनि आइदिन्छु ल हुन्छ कुनै दिन आयो भने फेरि तर्किएर चाहिँ नहिनु होला है त अनि राधाजी हजुर यहाँले चाहिँ सम्झिने क्या कसलाई को कसलाई सम्झिनुहुन्छ मेरो एकजना यहाँ दाई हुनुहुन्छ अनि कल्पनाको लागि जमुनाको लागि म यहाँको लागि है अनि अनि भवन राणाको सम्झिनु सम्झि सम्झ सम्झिन नरिसानु होला भन्न चाहन्छु ल सबैजनालाई है ल नमस्कार, नमस्कार। राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरेबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो अहिले साथी हुनुहुन्छ सा लाइनमा तर बोलिराख्नु भएको छैन यति बेला तपाईँको लागि फेरि पनि अर्कै एउटा मिठो भाका राख्न चाहन्छु अर्पण समर्पणको व्यवसायमा निकै नै चर्चामा रहेको भाका हो यो पनि यति बेला लागि राख्छु पूर्णकला विषय र सुमन आवाज रहेको भाका कति रोम सम्झिदानी थर थरी जनकाम छ कति लु लामा हो छटपटी दै थर्पिँदै कति लुगामा मन्द आउँछ कल्पना गर्धानी नि यदि तिमीले छोड्यौ भने कस्तो सानो कै नाम छ सम्झीदानी खर जु हटपटी दर्पिँदै कति रुमा मन्दपना गरी य छोरौ भने कस्तो घुमा भस् यदि तिम्रे छोडौ भने कस्तो घुमा भस् ओ, ओ, ओ, छाट पाटि नै तर्पिँदै कति घुम्लामा मन्द गर्दा नि यदि तिम्रो छोड्यौ भने कस्तो घुम्ला भुलामा कस छुटिन परे सात पासो लाएर कति लमा हो छपी दर्प कतिरुंग मंदर आँस कल्पना कल्हानी यदि तिम्रे छोड़ो भूम कस्तो तिम्रे छोड्यो भने कस्तो कति रुम्लामा यदि तिमीले छोड्यौ भने कस्तो हुन्ला अब निकै नै मिठो भएको तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको सम्झना सन्देश तपाईँको आफन्तसम्म पुर्याउँदा पुऱ्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ औ भने कार्यक्रमबाट बिदा माग्नुपर्छ रेतिनजेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतिन जेलसम्म जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँलाई धन्यवाद दिन्छु र फोन सम्पर्कमा आएर पनि जो जो साथीहरूसँग कुराकानी हुन सकेन प्रयास गरिदिनु भयो तपाईँले तपाईँलाई पनि धन्यवाद दिन्छु रैतिन जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि दि अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार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 लाई पानी थाहा छ नि तिमी बिना गर्छु छाती बरा राखेर भन्दैछु ए सानो तिमीलाई पाया गर्छु खोजे गाइछौ सानो यो पाइ न त पाइथ्यौ सानो तिमी बिना मर्छौ दिन्य दिन्य दिन्य महात राखे रा रेडियो अर पार्ट